सुस्तामा भारतीय पक्षको अवरोध तटबन्धको कार्य रोकियो विश्वकै ठुलो शालिग्राम शिला डुबानमा मुलुकको राहदानी वितरणको इतिहासमा आजदेखि नयाँ सेवा सुरु फारम भरिएको दस मिनटमा नै बंगलादेशमा दुई दिने राष्ट्रिय शोक घोषणा आतंकवादलाई निमिट्यान्न पार्ने प्रधानमन्त्री शेख हसिनाको संकल्प र अन्तिम एक दिवस दिवसीय क्रिकेटमा श्रीलंका इङ्ल्याण्डसँग भारी रन अन्तरले पराजित प्रभावकारी सूचना फिर्को मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा आज र इन्टरनेट अनलाइनमा रेडियो प्रसारण भइरहेको दिउँसो तीन बजेको युनिटी खबरमा स्वागत छ म प्रत्यक्ष धामी नवलपरासीको सुस्तामा भारतीय पछिले अवरोध गरेपछि नारायणी नदीको कटान रोक्न बनाइदै गरिएको तटबन्धनको कार्य रोकिएको छ आठ करोड़को लागतमा निर्माणाधीन तटबन्धको भारतीय छ एसएसबीका सुरक्षाकर्मी आएर अवरोध गरेको सुस्ता बचाऊ अभियानका अभियन्ता गोपाल गुरूङले जानकारी दिएका छन् उनीहरूले भारतीय भूमिमा काम गरिरहेको भन्दै धम्की दिने गरेको पनि गुरूङले बताएका छन् जनताको तटबन्धन अन्तर्गत सुस्तामा तटबन्ध निर्माण गरिन लागेको हो यसै गरी पकिल हवादेखि सुस्ता जोड्ने झुलुङ्गे पुल निर्माण कार्य पनि भइरहेको छ सीमांकन भएको एक मिटर टाढ़ाबाट तटबन्धन बनाइदै गरिएको भए पनि निर्माणका लागि ल्याइने सामग्री र अरू काममा बेला बेलामा अवरोध गर्ने गरेको स्थानीयको गुनासो छ विहबारदेखि परेको लगातारको वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला डुवानमा परेको छ पर्वत स्याङजा र गुल्मीका सिमानामा रहेको पर्वतका शालिग्राम गाविचमा रहेको विश्वकै ठूलो शालिग्राम शिला कालीगण्डकीमा पानीको सतह बढेर सामान्य अवस्थामा भन्दा माथि आइपुगेपछि डुबानमा परेको हो शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डित समेत विस्थापित भएका छन् पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तल लगायत संरचना डुबाएको स्थानीय प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक चन्द्रकान्त नेउपानेले जानकारी दिनुभएको छ शिला संरक्षणका लागि बनाएको तटबन्धन र ग्यास बिन समेत पानीले पूरेपछि शिलामा दर्शन गर्न जाने पूर्वाधार पनि पूर्ण रूपमा क्षति पुगेको उनले बताएका छन् यता पानीको बाह वात्तै बढेपछि स्थानीयवासी रातभर जागराम बसेका छन् कति बेला घरसम्मै आएर डुबाउने हो भन्ने चिन्ताले रातभर जागराम बस्नु परेको स्थानीय शिक्षक अशोक सिंह पाण्डेले जानकारी दिनुभयो लगातारको वर्षाका कारण पहिरो खसेर सड़क अवृद्ध भएपछि रसुवागढी नाका बन्द भएको छ पहिरोका कारण बिहिबारदेखि नै नाका बन्द भएको हो जसका कारण स्वयं करेन्ट सीमामा रोकिएका छन् चीनतर्फ खसेको पहिरो चिनिया पछिले पछ्याउने काम गरिरहेका छन् यस्तै प्राविधिक सहितको स्काभेटर तथा लोडरको व्यवस्था गरी, गरी। नेपालतर्फको नाका पनि निवित रूपमा सञ्चालन गरिने भन्सार प्रमुख केदार पनेरूले बताएका छन् र सुवागढीबाट केरूङसम्मका ठाउँमा पहिरो गएको छ करेन्ट राख्ने पहिरको पहिरोको मा जोखिम मोलेर रा राखिएको छ पहिरोका कारण 25 पच्चीसवटा करेन्टमा क्षति पुगेको कुछ जनाएको छ यता निरन्तरको वर्षा र पहिरोका कारण म्यागदीमा यातायात सेवा ठप्प भएको छ वर्षासँगै सड़कमा पहिरो खस्ने हिलो जमने र खोलामा बाढ़ी आएकाले तीन दिनदेखि सदरमुकामबाट ग्रामीण क्षेत्रलाई जोड़ने सड़कमा यातायात सेवा बन्द भएको हो बेनी जोमसोम बेनी दरवाङ बेनी पाखा पानी सहित सबै ग्रामीण सड़कमा सवारी आगमनमा बन्द भएको म्याग्दी जीप तथा बस संचालक समितिले जनाएको छ धादिङको रिगा विश्वको चेप्राङमा फसेको 21 जनाको उद्धार गरिएको छ शनिवार सेनाले चौध जनालाई हिडाएर सुरक्षित ठाउँमा लगेको थियो सेनाले आइतबार हेलिकप्टर मार्फत बाँकी पाँचजनाको उद्धार गरेको प्रमुख जिल्ला अधिकारी विश्व प्रसाद सुवेदीले बताउनु भएको छ उहाँका अनुसार पहिरोमा प्रभावित भएका सबैलाई री सामूहिक आवासमा राखिएको छ उनीहरूलाई कसरी पुनर्स्थापना गर्ने भन्ने बारेमा बैठक बसेर निर्णय गर्नुपर्ने उहाँले बताउनुभयो गएको बुधबार राति चेप्राङ गाउँमा गएको पहिरोमा एक्काइसजना फँसेका थिए मुलुकको राहदानी वितरणको इतिहासमा आजदेखि नयाँ सेवा शुरू भएको छ एकजना सेवाग्राहीले आज दस मिनटमा नै रहादानी प्राप्त गरेका छन् परराष्ट्र मन्त्रालय राहदानी विभागले आजदेखि शुरू गरेको प्रत्यक्ष दर्ता प्रणाली सेवाको शुरूआतसँगै दाङ धनौरी चोकी चन्द्रकली बुढा थोकीले छिट्टै राहदानी प्राप्त गरेकी हुन् राहदानी लिन चाहने सेवाग्राहीलाई सहज रूपमा यन्त्रले पढ्ने राहदानी एमआरपी शीघ्र उपलब्ध गराउने सरकारी नीति अनुसार प्रत्यक्ष दर्ता एवं फारम भर्ने लगायत सम्पूर्ण काम विभागबाट हुने पद्धतिको प्रारम्भ गर्दै उप कमल थापाले सुश्री बुढाथोकीलाई राहदानी प्रदान गरेका हुन् प्रत्यक्ष दर्ता प्रणाली अन्तर्गत फारम भरिएको दस मिनटमा नै उनको राहदानी बनेको हो छ वर्ष अघि एमआरपी निर्माण एवं वितरण थालिएको सन्दर्भमा आजदेखि शुरू भएको प्रत्यक्ष दर्ता प्रणाली राहदानी वितरणको इतिहासमा कोसेढुङ्गा भएको छ भन्दै परराष्ट्र मन्त्री थापाले केन्द्रमा मात्र नभई जिल्लामा पनि दूत सेवा उपलब्ध गराउन सरकार क्रियाशील रहेको बताएका छन् खबरमा खबर बंगलादेशको ढाका स्थित क्याफेमा भएको आतंकवादी आक्रमणपछि बंगलादेश, आतंक बंगलादेश सरकारले दुई दिने राष्ट्रिय शोक घोषणा गरेको छ बंगलादेशको सबैभन्दा सुरक्षित मानिएको गुलसन इलाकामा शनिबार भएको आक्रमणमा सत्र विदेशी सहित बीस जनाको हत्या भएको थियो बंगलादेशको सेनाका प्रवक्ताले बताए अनुसार आईएसआईएसी लडाकुहरूले बन्धक बनाएका अधिकांशलाई धारिलो हतियारले रेटेर तरिकाले हत्या गरेका थिए जवाफिकार भएमा छ आतंकवादी मारेको र एकजनालाई जिउँदै पक्राउ गरेको थियो बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आतंकवादलाई निमिट्यान्न पार्ने प्रतिबद्धता जनाएकी छन् उनले रमजाना जस्तो पवित्र चढका बेला मुस्लिम समुदायलाई हत्या गर्ने कस्ता मुसलमान हुन् भनेर प्रश्न गरेकी हुन् उनले आतंकवादी र हिंस्रक चरमपन्थीहरूको सफाया सा, गर्नका लागि कुनै कसर बाँकी नराख्ने संकल्प पनि लिएकी छन् अमेरिकामा डेमोक्रेटिक पार्टीका तर्फबाट सभापति राष्ट्रपतिका उम्मेद्वार हिलारी क्लिन्टनलाई संघीय अनुसन्धान ब्यूरो एफबीआईले सोधपूछ गरेको छ ले उनी विदेश मन्त्री हुँदा आफ्नो आधिकारिक इमेल पठाउन निजी सर्भरको प्रयोग गरेको सम्बन्धमा सोधपूछ गरेको हो FB, एफबीआईले इमेल सन्देशमा क्लिन्टनले गोपनीय जानकारी पठाएको विषयमा जाँच गरिएको छ क्लिन्टनले भने यसलाई अस्वीकार गर्दै आएकी छन् अमेरिकी विदेश मन्त्रालयको अनुसन्धानमा भने क्लिन्टन र विदेशी मन्त्री रहिसकेका अरू धेरै व्यक्तिले इमेल सुरक्षामा पुरा ध्यान नदिएको निष्कर्ष निकालेको थियो क्लिन्टनलाई इमेल प्रकरणले राष्ट्रपति निर्वाचनमा समेत केही असर पार्न सक्ने अनुमान गरेको छ रिपब्लिकका तर्फबाट उम्मेद्वारको दौड़मा रहेका डोनाल्ड ट्रम्पले क्लिन्टन विरूद्ध यस लगायतका विषयमा खरो गरिरहेका छन् खबरको अन्त्यमा अब एउटा खेल खबर पाँचौं तथा अन्तिम एक दिवसीय क्रिकेटमा इङ्ल्याण्डले श्रीलंकालाई एक सय बाइस रनले हराएको छ जीतसँगै इङ्ल्याण्डले तीन ले श्रीखला आफ्नो पक्षमा पारेको छ शनिबार राति कारडीमा भएको खेलमा इंग्ल्याण्डले प्रस्तुत गरेको तीन सय रनको लक्ष्य पछ्याएको श्री श्रीलंकाले बयालिस ओभर में सब विकेट गुमा दुई सय दुई रन मत बना सकते हो ये दुई देशबीच को पहले एक दिवसीय बराबरी दोसरो में इंग्लैंड दस विकेटले विजयी तेसरो खेल बिना निष्कर्ष सक चौथों में इंग्लैंड छिकेटय दुई देश बीच एटी ट्वेंटी, ट्वेंटी खेल भारतीय पक्षको अवरोध तटबन्धको कार्य रोकियो विश्वकै ठूलो शाली ग्राम शिला डुबानमा मुलुकको राहदानी वितरणको इतिहासमा आजदेखि नयाँ सेवा शुरू फारम भरिएको दस मिनटमा नै राहदानी पाइने बंगलादेशमा दुई दिने राष्ट्रिय शोक घोषणा आतंकवादलाई निमिट्यान्न पार्ने प्रधानमन्त्री शेख हसिनाको संकल्प र अन्तिम एक दिवसीय क्रिकेटमा श्रीलंका इङ्ल्याण्डसँग भारी रन अन्तर्गतले पराजित हवस् त समाचार सर्वर गर्नुभएकोमा तपाईँ र प्राविधिक स्वयगी दिलदीपेशलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू रेडियो युनिटी डट कम पढ्न र चाहेका बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ अब तपाईँले छ बजीको युनिटी खबर सुन्न सक्नुहुनेछ अहिलेलाई